नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने समस्त श्रष्टा साधकमा समर्पित यो कार्यक्रम अजर अमर गीतहरूको एक सय अस्सी श्रमा प्राविधिक मित्र सन्दीप सुन्दासका साथमा यो प्रस्तोता प्रकाश सायमीको शालीन अभिवादन गोठाला दाइको नकले टुङ्ना गोठाला दाईको नकले टुङ्ना बजाउँदाखेरि ए है बजाउँदाखेरि आज गायिका ज्ञानु राणाको जन्मोत्सव दुई हजार साल कार्तिक तीन गते बाटोले चौर पोखरा जन्मनुभएकी ज्ञानु राणा जनकवि केसरी धर्मराज थापा र सावित्री थापाकी जेठीश्वरी हुनुहुन्छ बीएसम्म अध्ययन गरेकी ज्ञानु राणाले नेपाली संगीत आकाशमा दुई हजार सालमा झिलमिल गर्ने जुनकिरी साँझमा डुल्न आउँछ संगीत जगत में प्रवेश करिए भने। उनले युगल गीत में नारायण गोपाल गोपाल युजन रमेश ताम्रागर योगेश बैदे तारा देवी, अमर तंड्रकार मदनमान मल रतकी चर्चित गायिका हेमलता संगे गीत गाएक भाषी गायिक ज्ञानो राणा उर्दू प्रसिद्ध शायर नैयर नदीम का गजलहरूलाई उर्दूमा खुशबुका सफर नामबाट पनि गाएकी छिन् गायिका ज्ञान राणालाई हाम्रो तर्फबाट पनि जन्मदिनको लाख लाख शुभकामना हाम्रो फेसबुकमा दिनेश रावत लेख्नुहुन्छ आहा कस्तो संयोग हिजो मीरा राणा दिदीको अनि आज ज्ञान राणा दिदीको जन्मदिन ज्ञानो दिदीलाई जन्मदिनको लाखौं लाख शुभकामना साथै नेपालीहरूको महान पर्व विजयादशमीको शुभ अवसरमा अजर अमर गीतहरूका सम्पूर्ण श्रोता मित्रहरू प्रकाश सर अनि सन्दीपज्यूलाई पनि हार्दिक मंगलमय शुभकामना भनेर अमर राउत दिनेश राउत लेख्नुहुन्छ त्यसै गरी अनन्त कटवाल अमरदीप श्रेष्ठ लेख्नुहुन्छ अजर अमर गीतहरूको एक सय भागमा जन्मदिन पर्नुभएकी गायिका ज्ञान राणामा हार्दिक शुभकामना वहाँ जनकवि केसरी धर्मराज थापाकी छोरी हुनुहुन्छ भन्ने हजुरकै आवाज अनि कार्यक्रम मार्फत जानकारी भयो आज थप जान्ने मौका मिल्नेछ भन्ने आशामा पनि छ अमरदीप अप्सरा श्रेष्ठ फलेवास पर्वत हाल फेङ्गण कोरियाबाट आज ज्ञान राणा विशेष कार्यक्रममा हामीले के केही गीतहरू चयन गरेका छौं विशेष गरेर ज्ञान राणाले दीपक जंगम सिकेरसाईली नाथी काजी शिव शंकर हुतराज शर्मा गोपाल योञ्जन र त्यसै उनकै पिता धर्मराज थापाका संगीतमा धेरै गीत गाएका छन् तर पहिलो गीत यो मधेस आन्दोलन यो मधेस विवाद र यो मधेस आवाज उठिरहेको बेला मधेसकै भाखामा तयार पारिएको कुमार बस्नेतको संकलनको यो गीतबाट बस्नेतको संकलनमा ज्ञानणाको स्वरमा यो गीत आजको यो कार्यक्रमको शुभारम्भमा नेपाली भाषामा भैलिनी गीत रेकर्ड गर्ने पहिलो गायिकाको रूपमा पनि ज्ञान राणालाई चिनिन्छ र हामी हरेक तिहारमा सुन्ने भैलिनी ज्ञान स्वरबाट शुभारम्भ भएको मानिन्छ त्यसै गजल शैलीको गीत महिलाले गाएको पहिलो पनि ज्ञान राणाकै मानिन्छ दुई अचम्मका गीतकारहरू डाक्टर रामान्त र रा गीतकार डा दुर्वचन्द्र गौतम जो प्रसिद्ध उपन्यासकार पनि हुनुहुन्छ अलिखित कटेल सरको चोटपटक जस्ता उपन्यासकार लेखक दुर्वचन्द्र गौतमको संगीतमा पनि गाउनु भएको छ त्यसै पाकिस्तानी सायर नयर नदीमका नजम नजमह खुशबू का सफर नाम ज्ञान राणा गयन राणा नेपाल राज्य प्रज्ञा प्रतिष्ठान में निर्देशको पद में रह काम कर रा ज्ञान राणा दुई हजार चलचित्र महोत्सव में आयोजक आग्रह कर निश्ल्क गायन में सहभागी न का कारण कई समय उनको जागीर अस्त व्यस्त जिसका निर्ति नारायण गोपाल तारा था सुकमित गुरुंग ज्ञान राणाई ब्लैकलिस्ट नेपाल राज प्रज्ञा प्रतिष्ठान द्वारा बसंत श्रेष्ठ को अम्बर गुरूंगों संगीत निर्देशन में मंचन गीत नाटक मलती मंगले रजकीय प्रज्ञा प्रतिष्ठानक अर्क गीती नाटक शकुंतलामा चंद्रराज शर्मा संगीत निर्देशन में आचार्य ज्ञान राणाले पनि स्वर दिएका थिए यी सबै इतिहाससँग हामी आज जोडिने जोड़िनेछौं अर्को गीत छ ज्ञान राणाको आफ्नै आत्मविम्ब बोकेको यो गीत गीत मेरो जीवन सिकेर साइलेको संगीत र बिनन्द वैदिको शब्दमा ली नेको शब्द सेके र संगीतमा सिकेर साइली र रा ज्ञान राणाको स्वर हामीले प्रस्तुत गर्यौं अझ रम्र गीतहरूको आजको एक सय अस्सी अंकमा आजको कार्यक्रमको श्रलामा ज्ञान राणासँग गरिएको कुराकानी र रा ज्ञान राणा नेपाली संगीतमा भइरहेको आफ्नो अवस्थाका बारेमा पनि हामीले कुराकानी गर्नेछौ निर् जंग रायमाझी बनिपाबाट शुभकामना व्यक्त गर्नुहुन्छ भने मदन तिमिल लेख्नुहुन्छ गाईका ज्ञान राणाको पैसठ जन्मदिनको उपलक्ष्यमा उहाँलाई मंगलमय शुभकामना साथै यति राम्रो कार्यक्रम चलाउने दाई उहाँको परिवार लगायत सबै ज्ञात अज्ञात मित्रहरूमा दशको शुभकामना तेल माग्न गाका मालदाईलाई तल्ला गरे ठुलदाईले नमो नम खुवाएर रित्तो फर्काए क्याले त्यसैले धेरै भनिन यो चाड़ अलिकति ग्यास एक दुई बोतल पेट्रोल र घर अनि टीका थाप्न जान गाड़ी पाइयोस यही शुभकामना हामी सबैलाई भनेर उहाँले लेख्नु भएको छ मदन तिमसेन्हाजीले त्यसै गरी सुगम तमु लेख्नुहुन्छ गायिका ज्ञान राणा दिजोको जन्मदिनको हार्दिक मंगलमय शुभकामना टीका छेत्रीले पनि इलामबाट शुभकामना व्यक्त गर्नुभएको छ सिलवाल सुशीला लेख्नुहुन्छ दाई नमस्कार अजरमर गीतको पर्खाईमा सरिदय गायिका ज्ञान जन्मदिनको शुभकामना आबुधाईबाट अनन्त कटवाल लेख्नुहुन्छ एक सय अस्सी आइपुग्दा गीत संगीतका बारेमा यति धेरै जानकारी गराउनुभएकोमा अजर अमर परिवारलाई हृदयदेखि मुरीमुरी धन्यवाद रश्मिया माते राजेश्वर उदय एसएन दहाल, सुकु सुतिहार विशाल थापा र सुदीप शिवाकोटी बसन्त छिदिजका पनि शुभकामनाहरू प्राप्त भएका छन् त्यसै गरी हाम्रो ट्वीटरमा हामीलाई एकमत खड्गाले सच्याउनु भएको छ आजको पहिलो गीतका बारेमा यस गीत को स्वर हिरादेवी राईको हुनुपर्ने उहाँले जानकारी दिनुभएको छ तर यसबारेमा अझै पनि स्पष्ट ज्ञान हामीले जिज्ञासा लिएका थियौं कार्यक्रमको शुरूआतमै चर्चा गरे अनुसार ज्ञान नेपाली संगीत आकाशमा धेरै फरक फरक शैलीका संगीतकारहरूसँग उहाँले सहकार्य गर्नुभएको छ गीतकारमा श्री विक्रम राणा गौरी नेवा राममान त्रिशित बी नंदन वैद्य जस्ता गीतकार का गीतह गई पिता धर्मराज था शब्द में वहां गीत गज था शब्द रीतमा नारायण गोपाल संघ को उनको युगल गीत कुछानू नि काी टीना कुछ नौता घर को बहासम सुन मेरे निर्माया हम कंशी थे तरह घाटे मे मया दौका हास सुन मेरी निर्माया पिउला फुलता दिउला खाली दातिल सुन मेरे निर्माया मैं के फायदा कृषाणी भाई मोला सुन मेरे निरमाया यो गीतलाई चयन गर्नुभएको थियो सोनु केसीले यसमा शुभकामना व्यक्त गर्नुभएको छ शिरू भट्टराई दीप द र अन्य धेरै मित्रहरू गोकुल साफकोटा सुफल काफे लगायत धेरै मित्रहरूले नारायण गोपाल र ज्ञान राणाका धेरै लोकप्रिय युगल मध्ये मा मान्छेको माया यहाँ खोलाको पानी जस्तो र यो गीतलाई विशेष सम्झना गर्छौ नारायण गोपालकै का कारणले दुई हजार त्रिचालिस सालमा विशाल बजार व्यवस्थापन समितिले लायन्स क्लबद्वारा आयोजना गरिएको पहिलो राष्ट्रिय चलचित्र महोत्सवमा नारायण गोपाललाई काशी चलचित्रका निम्ति सर्वश्रेष्ठ गायकको पुरस्कार दिइने भएपछि त्यसमा निशुल्क गीत गाउन आग्रह गरेपछि नारायण गोपालले म निशुल्क गीत गाउँदिन बरू पुरस्कार लिन्न भनेर आयोजकलाई धम्कियाए तर आयोजकले तपाईंले पुरस्कार पाएपछि गाउनै पर्छ भनेपछि उस भएमा पुरस्कारै लिन्न भनेर उनले भनेपछि नारायण गोपाल अलिकति चलखेल खेल्न पनि सफल भए उनले त्यस कार्यक्रममा गाउँदै गरेका तीनैजना गायिका ज्ञानु राणा तारा थापा र सुकमित गुरूङलाई पनि तिनीहरूले व्यावसायिक कार्यक्रम गर्दैछन् तर निशुल्क गाउनु हुँदैन ना भनेर नारायण गोपालले सुझाव दिएपछि तीनैजना गायिकाले नगाउने भएपछि सो चलचित्र महोत्सव को निर्णायक का रूप में रहता नेपाल प्रज्ञा प्रतिष्ठान का तत्कालीन कुलपति सदस्य सचिवले तीनजना गायिका को जागीर लगभग लगभग बर्खास्त को स्थिति पुरियाईद तारा था जागिर विहीन भईन् तर ज्ञान राणा रुकमित रा गुरूंगे पशी कालांतर में कई समय पश्चिम जागीर पाए तारा थापा तो चोट अज बिर्सिन्न री महान भन का साहित्यकारो जार खोस में बेला बेला में गुनासो कर क्यान्सरबाट पीड़ित तारा जो अहिले स्वास्थ्य लाभ गरिरहनु छ आज तारा प्रसंगमा ज्ञान राणाको प्रसंगमा तारा कुरा पनि आयो आजको यस कार्यक्रममा इन्द्र राज्यलक्ष्मीद्वारा पुरस्कृत गायिका ज्ञानु राणाको जन्मदिनको सन्दर्भमा हामी कुराकानी गर्दैछौं र रा, ज्ञानु राणाको गायनलाई भारतका प्रसिद्ध संगीतकार रविन्द्र जैन जो गत हप्तामात्र दिवंगत हुनुभयो बहत्तर वर्षको उमेरमा रविन्द्र जैन काठमाण्डुको रंगशालामा प्रसिद्ध बलिउड अभिनेता दिलीप कुमारसँग एउटा कार्यक्रम गर्न आएका थिए असारको यस्तै मौसमको कारणले गर्दा हरी बतासको कारणले काठमाण्डुमा त्यो कार्यक्रम हुन सकेन दिलीप कुमार रविन्द्र जैन सुरेश वाडेकर हेमलता सबै कार्यक्रम नगरिकन फर्किनु पर्यो यस कार्यक्रमका प्रस्तोता त्यति एक पत्रकारका रूपमा दिलीप कुमारसँग वार्ता गर्न जाँदा रविन्द्र जैन ज्ञान राणासँग गीत संगीतका बारेमा वा नेपाली लोकगीतका बारेमा होटल ब्लू स्टारमा कुरा गरिरहेको सन्दर्भ सम्झना हुन्छ र दिलीप कुमारको त्यो साँझ काठमाडौँमा हुन सक्नुको कारण मौसम थियो एक कारण र व्यवस्थापकको सही आयोजन पनि थिएन यदि त्यो रंगशालामा कार्यक्रम भएको भए बलिउडका कलाकारको त्यो पहिलो कार्यक्रम हुन्थ्यो किनकि त्योभन्दा अगाडि जापानी सांगीतिक समूह गोदाई गोको भव्य कार्यक्रम रंगशालामा भइसकेको थियो जसरी केही वर्ष अघि क्यानेडियन गायक ब्रायन एडम्सको कार्यक्रम पनि आयोजना गरिएको थियो त्यो त्यही रंगशाला थियो जहाँ रविन्द्र जैन हेमलता पनि कार्यक्रम गर्न आएका थिए त्यही बेला हेमलताले ज्ञान युगल गीत पनि गाएकी थिइन् त्यो युगल गीत थियो तीन तल्ले घरको घरजहाँ जसमा संकलन तुलसी दिवसको र त्यसबाहेक अन्य गीत पनि गाएका छन् ज्ञान राणासँग जुन दुई गीत गाएपछि रवीन्द्र जैन ने ज्ञानी थीं मन को लोकगीत को निक आदर कर धनकोटा निवासी तुलसी दिवसको संकलनको यो गीतमा ज्ञानु राणा र हेमलताको स्वर हामीले प्रस्तुत गर्यौं आजको यस कार्यक्रममा ज्ञानु राणा नेपाली संगीत आकाशमा धेरै समय आफ्नै पिता त्यसै गरी नेपाल प्रज्ञा प्रतिष्ठानमा काम गर्दा अम्बर गुरूङ दीपक जंगमका संगीतमा गाउने गायिका मध्ये प्रदर्शन श्याम रेमाल लेख्नुहुन्छ यी प्रसिद्ध गायिकालाई सभासद हुने रहर कहाँबाट आएछ नि काठमाण्डु तीनमा राप्रपा नेपालबाट उम्मेद्वार भएर भनेर प्रश्न गर्नुभएको छ श्यामजी वहाँ ज्ञान राणा होइन राप्रपा नेपालबाट चुनावमा उठ्ने गायिका मीरा राणा हुनुहुन्छ मीरा राणा शम्भूप्रसाद मिश्र कि छोरी छोरी हुन् भने ज्ञान राणा जनकवि केसरी धर्मराज थापाकी छोरी हुन् यी दुई फरक फरक परिवारबाट आएका कलाकार हुनुहुन्छ त्यसै गरी हामीलाई ट्विटरमा मेन्शन गर्नुभएको छ एउटा रमाइलो पंक्ति वीरेन्द्र कणेलले खेतमा दाई हाल्ने बेला सानैमा पहिलो पटक श्रीमा श्री गीत रेडियो नेपालबाट सुनेको याद आयो ज्ञानो दिदीलाई जन्मदिनको लाख लाख शुभकामना यसरी नै एउटा रमाइलो प्रसंगमा कृष्ण गुरागाई लेख्नुहुन्छ यो निकै गम्भीर कुरा पनि छ पेट्रोलको थोपोको चर्चा छ यहाँ यो पेट्रोल नबाड़िए पनि हुन्थ्यो अलिअलि दिन्छ एता मान्छेले एक लिटरको रू पाँच सयमा बेच्न थाले अब ग्यास पनि दुई चार बुलेट आउने होला अनि भाव पाँच गुणा बढ़ी हुने होला काठमाण्डुमा ट्याक्सीलाई पेट्रोल दिन थालिएपछि पाँच सयदेखि रू आठ लिटरमा बिक्री हुन थालेको दुई तिनदेखिको हल्ला मात्र होइन वास्तविकतामै प्रहरले केही ठाउँमा पक्रेका पनि छन् यसको अनुगमन हुन पनि एकदम जरुरी छ र सरकार यो संस्थानले सरकारी संस्थान संस्थानका र ट्याक्सीलाई मात्र पेट्रोल दिनाले पनि यो पेट्रोलको कालो बजारी ट्याक्सी चलाउने चालकले भन्दा अरूबाट बढ़ी भइरहेको कुरा पनि आएको छ र ट्याक्सी चालकले पेट्रोल पाए पनि ट्याक्सीको साविक भाड़ामा कसैलाई एयरपोर्ट पुर्याउने वा घर पुर्याउने काम गरिएको पनि छैन यो गुनासोमा सम्बन्धित निकायको ध्यान जान एकदम जरूरी पनि छ ज्ञान राणाकै प्रसंगमा अन्य विषयतिर जाउँ ज्ञान राणाले नेपाली चलचित्रका निम्ति पनि केही गीत गाउनुभएको छ तर ती चलचित्रहरू व्यावसायिक रूपले त्यति सफल भएनन् तर पनि ज्ञान राणाको गायन गिदी नाटकका गायनहरू एक किसिमको प्याकेज वर्कको रूपमा महत्वपूर्ण गायन मानिन्छ गिरबहादुरजी लेख्नुहुन्छ रात्रिकालीन अभिवादन गायिका ज्ञान राणा जन्मदिनको लाख लाख शुभकामना राजेश्वर उदयका पंक्तिहरू उद्धत गर्दै म यो कार्यक्रममा अर्को गीत प्रस्तुत गर्न चाहन्छु राजेश्वर उदयजी लेख्नुहुन्छ बहुतै माधुर्य ताले भरिएको नारायण गोपालसँग गाउनुभएको युगल सदावहार गीत मान्छेको माया यहाँ खोलाको पानी जस्तो किनारालाई छोई भाग्ने लहरको बानी जस्तो राणाको उहाँलाई मनपर्ने गीतमा पर्दो रहेछ चा, कसैको चासोको विषय नबनिएको कुरा सायद सपना नसोचेको कुरा तपाईले खोजेर हामी बीच प्रस्तुत गर्नुहुन्छ दिलैदेखि धन्यवाद भनेर लेख्नु भएको छ सुकुसुतिहार लेख्नुहुन्छ सर्वप्रथम त सुमधूर स्वर्की धनी गायिका ज्ञानो राणाज्यूको आज जन्मदिन उहाँलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै उहाँद्वारा स्वरबद्ध कसैले बुझेन मेरो मनको बहलाई हर खोला झरना झैं आँखाको बहलाई यो मेरो मायालाई यस गीतका संगीतकार सम्भुजित संगीत संगीत बास्कोट गीतकार स्वर्गीय विनोद ढकाल हुनुहुन्छ यो गीत आज हाम्रो चयनमा छैन क्षमा चाहन्छ श्याम्रीमालको पंक्ति मैले उदित गरेँ श्याम्रीमाल पितृशोकमा हुनुहुन्छ उहाँलाई हार्दिक सम्वेदना व्यक्त गर्दै अब नेपाली संचार जगतमा अत्यन्त लोकप्रिय मानिएको गीत जसलाई बीबीसी नेपाली सेवाले आफ्नो सिग्नेचर ट्यून बनायो यस बाहेक यो गीतलाई धेरै युवा पुस्ताले रिमिक्स गरेर पनि गाए जस्तो क्रान्ति आलीले डीजे राजुले यसलाई रिमिक्स पनि गरेका छन् यो ज्ञानो राणाको गोपाल युजनसँगको युगल गीत आजको यो चरणमा मान्छे कुमाया Vai-Chang Vai-Chang Vai-Chang Vai-Chang Vai-Chang Vai-Chang Vai-Chang Vai-Chang Vai-Chang Voxoeday Vai-Chang Vai-Chai Hangbha Phoe-Chang Vai-Chang Vai-Chang Vai-Chang Vai-Chang Vai-Chang Vai-Chang Vai-Chang Vai-Chang Vai-Chang Voxoeday Wee-Chang Vai-Chang Vai-Chang Vai-Chang Vai-Chang मा रम्रो क्या बन नेगमु रम्रो कनसी गो बिन्दुलिटी क्या बनने कनसीको निधार झन रमरोबु चोलो क्या रमरो कनसीको जीव झन रमरोनसीको जीव टिम हामी मिल रहि टिम हामी दुनियाले जगता नि झन्ड्र मो दुनियागता आपा बने हम्रो छोरा आपा नबनाई छोड़ना ज्ञानो राणा पश्चिम को बाटोले चौर में जन्मे एक गायिका शुद्ध गोपालिंजनको यो तामाङ सेलु शैलीको गीतलाई प्रस्तुत गरेका छन् र यो गीत नेपाली संचार जगतमा निकै लोकप्रिय मानिन्छ र यो धेरै पटक रिमिक्स भएको गीतमा पनि पर्दछ बसन्त छेत्री हाम्रो फेसबुकमा लेख्नुहुन्छ सुमधूर स्वर्की धनी ज्ञानु राणा दिदीलाई जन्मदिनको हार्दिक शुभकामना गाउँमा थिए अगाडिको कार्यक्रम सुन्न पाइन आज सुन्दैछु प्रकाश दाईले ती कालजय गीतलाई अजर अमर बनाइदिएकोमा साधुवाद साथमा आजको कार्यक्रम स्मरणीय हुनेमा कुनै शंका छैन चुपचाप सुन्नेछु र धेरै पछि आनन्दित महसुस गर्नेछु वसन्त छेत्रीजीको भनाईमा आभार व्यक्त गर्दै गीतलाई अजरमर बनाउन यो कार्यक्रम भन्दा पनि कलाकारकै महत्वपूर्ण योगदान छ यो कार्यक्रम त एउटा खोजीको विस्तार मात्रै हो र हामीले रह केही यस्ता गीतहरूको संरक्षण गर्नुपर्छ वा यस्ता गीतहरूको इतिहासलाई पर पर्घेल्नुपर्छ भनेर उज्यालो नाइन्टी नेटवर्कको यो पहल मात्र हो यसमा यहाँहरू सबैको सहयोग र स्नेह अनि सुझावको पनि खाँचो छ यहाँहरू हुनाले नै यो कार्यक्रम एउटा आफ्नै महत्व भएको छ चेन्नईबाट थानेश्वर शर्माले पनि कार्यक्रमप्रति आभार व्यक्त गर्दै ज्ञाननालाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ भने गजलकार दीप सागरले पनि कार्यक्रममा शुभकामना पठाउनु भएको छ कसैले रेडियो कार्यक्रममा मनपर्ने कुन हो भनेर सोधे पहिलो नम्बरमा आउँछ अझ अमर गीतहरू भनेर दर्शन डाइनामिक ज्ञानो ले, ले धर्मराज थापाका शब्दमा र धर्मराज थापाकै संकलनमा धेरै गीत गाएकी छिन् भने धर्मराज थापाको शब्द र नातिकाजीको संगीतमा गाएको यो गीत पनि कालोजय मानिन्छ Thank you. पातिकाजीको संगीत र पिता धर्मराज थापाको शब्दमा ज्ञान राणाको स्वर पचपन्न वर्षभन्दा लामो समय नेपाली संगीत आकाशमा आफ्नो योगदान दिइरहेकी गायिकाणालाई नेपालको नेपाल सांगीतिक समाजले सम्झने र मंचमा उभ्याउने काम धेरै कम गरेको पाइन्छ यद्यपि दुई सालमा उनलाई छिन्नलता पुरस्कार र दुई हजार छयालिस सालमा गोर्खा चौथो और दुई हजार पचास साल में इंद्र राज्यलक्ष्मी पुरस्कार प्राप्त होने गत वर्ष ज्ञान राणा का पिता जन्नकवि केशरी धर्मराज था निधन भात ज्ञान राणा उनका पिता का दुई गीत पुनर्गान करूट्यूब में डाउनलोड करे छिन् आगामी कार्तिक चौदह गति जनकवि केशरी धर्मराज थापाको पुण्यतिथिका दिनमा ती गीतहरूलाई सार्वजनिक रूपमा सार्वजनिकरण गर्ने कार्यक्रम पनि रहेको कुरा ज्ञानणाले बताउनु भएको छ आज जन्मदिन परेकी गायिका ज्ञानणासँग गरिएको छोटो कुराकानीमा मेरो पहिलो प्रश्न थियो यहाँको यति लामो सांगीतिक जीवनमा यहाँले विशेष कुन समयलाई कसरी सम्झिनुहुन्छ मलाई सम्झिनु भएकोमा मेरो गीतहरूलाई माया गरिदिनु भएकोमा उहाँहरूप्रति म दिलैदेखि एकदम आभारी छु किनभने अहिले म अलिकति धेरै गीत गाएर अलिकति अहिले भर्खर भर्खर, भर्खर बुवाको पनि निधन भएर अलिकति म टेन्सनमै बसिरहेको थिएँ र हालसै मैले बुवाको सम्झनामा यो कार्तिक चौध गति मेरो बुवाको वर्ष दिनुहुन्छ त्यसको सम्झनामा मैले बुवाकोले गाएका चार पाँचवटा गीतहरूको एउटा रिमेक निकाल् तर्खरमा तिन चारवटा त रेकर्ड गरिसकेँ अरू बाँकी फेरि रेकर्ड गर्दैछु जिन्दगी त सङ्गीतमै गाएर बिताउने छ मेरो त तर भनौँ भनौँ अब कस्तो हुन्छ ईश्वरको इच्छा चाहिँ तर मलाई चाहिँ किनभने दायाँ बायाँ केही पनि नहेरेर आज यो उमेरसम्म पनि म अहिले सिक्स्टी फाइभ यो उमेरसम्म पनि मैले आफ्नो गीतहरूलाई छोडेको छैन मैले लिएर रा, आइरहेको छु पछि मैले धेरै चान्सहरू पनि पाएकी थिएँ बाहिर बम्बईमा जानलाई रेकर्डहरू गर्नलाई उहाँहरूले ब्रेक पनि दिनुभएको थियो तर मैले आफ्नै देशमा बसेर गाउँछु भनेर मैले सङ्गीतलाई धेरै नै हृदयदेखि नै माया गरेर हुन त मेरो बुवाको एउटा सङ्गीतप्रतिको लगावले गर्दा बुवाले गर्दाखेरि म आज यहाँसम्म आइपुगेकी हुँ र मेरो गीतहरूलाई माया गरिदिनु भएकोमा र सबै मेरा शुभचिन्तकहरूलाई म दिलैदेखि धेरै धेरै एउटा आभार गर्दछु यहाँहरूप्रति यो मैले एकचोटि एउटा न नैयर एउटा ताहिरान नैयरजी हुनुहुन्थ्यो उहाँहरूको अघिल्लोतिर मैले हिन्दी गीत गाउने एउटा चान्स पाएँ र एउटा प्रोग्राममा मैले हिन्दी गीत गाउँदाखेरि उहाँहरूले मेरो स्वरबाट निकै प्रभावित भएर तपाईँले हाम्रो एउटा उर्दू गजल गाइदिनु पऱ्यो भनेर रिक्वेस्ट गर्नुभयो ताहिराजीले र उहाँको सिनेमा नैयर नदीमजीले ले लेख्नुभयो त्यो गजल र खुसबुका सफर भनेर एउटा त्यति बेला म्युजिक नेपालले पनि अफर गऱ्यो हामी रेकर्ड नै गरिदिन्छौँ भनेर त्यही भएर मैले उर्दू गजल उहाँहरूको एउटा रिक्वेस्टमा मैले गाएँ एकदमै ठुला ठुला कलाकारहरूसँग गाउने एउटा यस्तो चान्स पाएँ म किनभने अब भर्खर भर्खर गाउँदै थिएँ मैले एकैचोटि मलाई कस्तो लाग्छ भने एकदम सहज तरिकाले मैले त्यति बेला चान्स पाएको गाउनलाई महेंद्र कपूर जी कपुरजीसँग पनि मैले गाएकी छु तर त्यो रेकर्ड मेरो बाहिर निस्केन तर एउटा नेपाली गीत मैले लोकगीत महेन्द्र कपुरजीले उहाँले धेरै मन पऱ्यो तपाईँको आवाज म गाउँछु भनेर हामीले गीत गाएका थियौँ बम्बईमा र पछि नारायण गोपाल दाई हेमलता रविन्द्र जैनजीले पनि मलाई एकदमै माया गर्नुहुन्थ्यो र उहाँहरूले पनि मलाई एकदम ब्रेक दिनुभएर मलाई पनि यति मेरो लागी बोलिदिनु भयो यदि मेरो लागि सम्झिदिनु भयो एउटा जस ओजेलमा परेकीलाई एउटा गायिकालाई सम्झिदिएकोमा यहाँलाई मेरो धेरै धेरै धन्यवाद को माया को पाने पानी जासो किनारोई भागने लहर को पानी जसो को, मात्र हो तिरे खाको राम्रो अरको एकु भेश मात्र हो मात्र तिम्रो हेराईमा केवल तिम्रो बोलाईमा स्वर्थ की के को माया यहालाको पानी जस्तो किनार लक्ष्मी भगने लहरेको पानी जस्तो <स्थाँगा> आज को अज राम गीतर मार्फत गायिका ज्ञान राणालाई जन्मदिन को लाख लाख शुभकामना आगामी कार्तिक चौदह गते विमोचन हुन लागेका जनकवि किसरी धर्मराज थापाका पुराना गीतको पुनर्गायनको लागि पनि अनन्त बजराचार्य रोहित वास्तुलाले शुभकामना व्यक्त गर्नुभएको छ संयोगले आजको एक सय अस्सी श्रमा प्राविधिक मित्र सन्दीप सुन्दास र शशीन्द्र गौतम सहित यो प्रस्तुत हामी उपस्थित छौं र हाम्रा सहयोगीद्वय बाबुजी र बुद्धिजीलाई पनि हार्दिक आभार व्यक्त गर्दै सम्पूर्णमा विजयादशमीको शुभकामना र यो शान्तपूर्वक संयमपूर्वक मनाउनुहोला भन्ने आग्रह गर्दै आजको कार्यक्रमबाट विदा हुन्छौ कालज नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज